नमस्ते रेडियो सगरमाथा सुनेर बसिरहनुभएका सम्पूर्णलाई न्यानो स्वागत गर्छु म तपाईँकै तन्नेरी साथी नारायणी खड्का अहिले तपाई रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाो सुनिरहनु भएको छ रेडियो नाटक चौबाोमा हामी तपाई हामी जस्तै तन्नेरीका जीवनका उतार मनका खुलदुली जीवनका भोगाईहरू सुन्छौँ हामी तन्नेरीका सपना आकाङ्क्षा र रहरहरूका कथा सुन्छौँ यस्तै तन्नेरी जीवनका कथा समेटेको नाटकको नयाँ भाग सुन्नु अघि गएको भागमा के के भएको थियो एकपल्ट सुन हे त चौथो भागमा पैसाको सारे खाँचो परेर वर्षाले मिलनलाई जागिर खोज्दिन भन्छे मिलनले वर्षालाई आफ्नो सानीमाको छोरा अभयलाई ट्युसन पढाउने कामको जिम्मा दियो त्यसै गरी स्मृति र साराको ठाकठुकको प्रसङ्ग पनि सँगै आयो अर्कोतर्फ आफ्नो भाइको व्यवहारले चित्त दुखाएर भाइसँग नबोली बसेकी पवित्र भाइको कुनै पनि प्रश्नको उत्तर दिन्न पाँचौँ अङ्कमा नाटक कसरी अगाडि बढ्छ सुनौ है त भाइले <laughs> के भन्यो थाम्बामा यता सुन दिदी आएम सरी रे एउटा हाँसु थियो भित्तापट्टि फर्केर हाँसिरहेको थिएँ ल सरी भनिदियो त्यसले भनेपछि केटो चाहिँ यसो राम्रै रहेछ भन्छ नि तिमी पो भन्दैनौ त सधैँ न्यु खोज्छौ अनि कहिले सरी भन्यो जहिले मैले त भन्छु भनेर साध्य भए पो गल्ती त आफै गर्थेस् अनि एक्जामको बेलामा भेट्न भ्याउँदिनँ भन्दा पनि गल्ती भयो अब होइन क्या भन्ने एउटा तरिका हुन्छ नि तेरो तेरो कुरा नगर है फेरि झगडा निकाल्न लाग्यो हो कसले झगडाको कुरा गरेछ क्या अनि के हो त तिम्रो टोन म थाहा पाउँदिनँ हे बल्ल तल्लो भेट भएको छ यार यसो रमाइलो कुरा गर्नु त कहाँ हो कहाँ खालि सानो सानो कुरामा अड्केर बस्छ भने कस्तो खालको मान्छे हो कि यो गफै त गरेर हो नि तिमी त हो नि बिचमा कुरा बिगार्ने ल ल भयो भयो हिँड जाऊ त्यो माछालाई चार हाल्न नाइकी एकछिन कुरा गर्नु मन छ मलाई र गर त गर के कुरा गर्ने अनि त्यो सालाको कुरा सिद्धि को साल मेरो साल नि अरू को सालो हुन्छ कसले गर्छ र तिमीसँग पिए ए तिमी गर्दैनौ कसित गर्छ त ए भनेपछि त्यो कलेजको डक्टर टिचरसँग गर्छौ अहिले मारिदिन्छु नि <laughs> <laughs> नर्सले त <ता> बचाउने काम <laughs> गर्थे होइन र मारिदिन्छु अरे तेरि नजिस्को है अहिले साँच्चीकै मारिदिन्छु भनि मारेर त जेलमा जान्छ नि अस्ट्रेलिया कसरी जान्छ मेरो साथी ल पढ्दैछ थाहा छैन ए भनेपछि मलाई मारेर त्यो लोयरसँग बिहे गर्छौ अँ <laughs> तिमी भन्दा त मिलन नै ठिक छ ला भनेपछि वर्षालाई चाहिँ के गर्छौ नि वर्षालाई पनि मारिदिन्छौ ए चुप लाग्यो कि अब पागल <laughs> तिमी <भी> पागल <laughs> तिमी झन् महापागल ल <laughs> त्यसो भए तिमी महापागल कि बुढी <laughs> अहिले बुढी न भन न म ल फेरि फेरि मारिदिन्छु ए बाबा तिमी एक एकैचोटि मारिदिन्छु भन्छ क्या तिमीसँग बोल्दा मलाई यस्तो डर लाग्छ कि कुन दिनेले साँच्चै मारिदिन्छु भनेर सोच्छु <laughs> <laughs> हेर त कत्रोमा खुब अगाडि लिएको होला है जग्गा नत्र त यत्रो एकैचोटि कति छिटो आइस त लास्ट क्लास भएन सानीमा ढोक गरे है पढ्दैन पढ्दैन आजकलको केटा भएर नि खुट्टै छुन खोज्छ नमस्ते आन्टी नमस्ते नानु भित्र जाँदै के गर म गेट लाएर आउँछु अनि लक्ष्मी दिदी कहाँ गयौन सानीमा आफै गेट खोल्न आइसियो त उसकै केटाकेटी लिनु गए चाहिँ स्कुल आउली नि अब अब त घरमै छ नि कोठामा होला साथीहरू जमा पारेर बसिरहेछ के खान्छौ तिमीहरू खाजा खाइसक्यानीमा दुःख नगरिस नानीले त खा छैन नि के खान्छौ नानी खाइसकेँ आन्टी मैले ऊ त जहाँ जाँदा पनि खाजा खाएर जान्छमा साह्रै सोजी छिन म कफी बनाउँछु बस्दै गर है के आनीहरू कञ्चे गरिहाल्छु म हेरेर बस्छु भन्ने मात्र होस् त नकरा ल मिलन ब्रु क्या छिटो आइसकेछ त आइयो नि के छ सब ठीक छ ब्रो म यिनीहरूलाई गेटसम्म छोडेर आउँछु ल जस्ट अ मिनेट मिनन्दाई होइन हामीलाई त बाल दिन यार त्यस्तो चुवा केटी देखिन साथमा <laughs> साला चुपलाग एकचोटि देखाएछ त कहाँबाट चिन्छ त चुपलाग मलाई अस्ति नै फुर्सल पनि खेला होइन एकम हे बिर्सियो होला नि त ल ल धेरै दाईको साइड नलाग ओ भोलि टाइममा आइजु ए अनि सुन्दा मलाई त्यो निलोजर्सिङ ल्याइदिए सार्चाल खेल्दा बाइक बोकेर आउँछु रो मेरै रुममा आइसो न है ओके आऊ पर्छ अब है ऊ चाहिँ मेरो साथी तिम्रो अबको टिचर है नमस्ते मैम तिमी कति वर्ष भयो अरे अब बुढो भइसक्यो नि ब्रो म्यामको अगाडि उमेर भन्नु र भने गाह्रो छ है म्याम यो स्टुडेन्टलाई पढाउनु त ल फेरि आँखा तर्दिया लास्ट छुची छ नै म्याम चाहिँ अनि अरु के चल्दैछ त तिम्रो तिनवटा सकियो होइन त एक्जाम कहाँ हुनु ब्रो दुइटा साइन्समा बिग्रियो नि हो र बिगार्न भएन नि त भाइ अब अलिक कस्तिनु पऱ्यो आउन नपाई कस्तिने कुरा नगरिसेन या ब्रो होइन अलिक सिरियस हुनु पर्यो के अनि जे कुरा पनि जोकमा उडाइदिने जिडीलाई पनि दुई वर्ष लगाउने विचार छ कि क्या हो तिम्रो बिस्तारै गर्ने नि ब्रु एकछिन ल ब्रु गर्लफ्रेन्डको फोन यस्तो कम्प्लिकेटेड सिचुएसन भने के गर्मी अचार बनाउन लाग तिल डढेर मर्यो दिक्क लाग्छ मलाई त एउटा काम गर्न लाग्यो अर्को चाहिँ भुसुक्कै बिर्सिन्छु एठैसम्म धुवा पुगिसक्यो के गर्यो यस्तो त्यो तिल माथि माथिको निकाल त के हुन्थ्यो त्यति एक छाक त बाँकी थियो त्यो पनि गयो हुँदैन यस्तो डढायो नि खान्छ फाल्टिस्यो ल ल त्यो यताले जा वर्षा र क्रिस्मलाई भात खान बोला ए वर्षा दिललाई यतै बोलाइसे आज अँ अँ खोइ यताले भनेको त्यो बोला छिटो जाडो हो भात सेलाउँछु के सबै महानुभावहरू भुजा जुन गर्न आउनु होला डढेको तिलको विशेष परिकार छ खुब भोक आज मलाई तरकारी के मम्मी सिमिरा आलु मलाई मन पर्दैन भन्ने थाहा छैन हजुरलाई तँलाई सिमी मन नपर्ने बहिनीलाई करेला मन नपर्ने फर्सी लौका केही नहेर्ने के ल्याएर पकाउने हो त मैले क्रिस्मा यो खाना टेबलमा लैजाऊ त दि थोरै है मलाई खास धेरै खाएँ मैले यति नै खानु नौ त यत्ति चाहिँ लैजानु न खाय मन थप्छु नि म बरु किन फाल्नु आत नि के भाग बस्नेवाला आलु पनि के हो यत्रो गोरुको टाउको जत्रो भन्नु भन्नु हात्तीको टाउको भनौ न घिउ <laughs> हालिदिउँ त ए घिउ खान्छ तिमीहरू भो भो म त नखाने क्रिस्मा खान्छ अह खान्द किन चुप लागेर बसेछ आज के भो केही भातै त चाहिँ चुई छैन त लऊ ए घिउ थाप कति मोबाइल हेरेर बस्यो कि भात खाने बेलामा पनि यो साराले घिउथाप बनेको दाइको मेसेज हेरेको के भनिहाल्छ मुसु मुसु आस्ते जस्तो केही होइन त्यो सबै भात सबैदेखि बनाएर मु तात तातो खा उता राख्थ्यो मोबाइल जम्छ फेरि घिउ तिमीहरूलाई केही राखौँ पुग्यो ए ल बसेँ है त म पनि घिउ मनपर्छ आफूलाई त तर पेटले सन्न के गर्नु यही नि अस्ति दिदीले पठाइदिए कि थियो यिनीहरूको तरकारी नै यही हो ए साँच्चै बरु तिमीहरूको घरतिर पाइदिनु पर्छ खै दिदी थाहै छैन मलाई त बेसरी महँगो छ भन्ने सुन्थेँ राम्रो भयो त महँगाइ नै हाल्न हुन्थ्यो नि कामतिर भैँसी पनि पाल्न छाडे आएको म बुझ्दिउँला नि त दिदी ल उठेँ है म त मम्मी मम्मी हजुरलाई एउटा कुरा सोधौँ के मम्मी के हो सुत्न सुत अलि यता आइसो भित्तातिर चाहिँ धेरै नटासियो है हात खाँदा पनि चुपचाप बसेकी क्रिस्मालाई के, क्रिस्माला के पिर परेको होला क्रिस्माले सीता दिदीसँग के कुरा सोध्न खोजेकी होलिन् यो कुरा थाहा पाउन त अर्को भाग कुरनै पर्छ अर्को भाग नहुन्जेल तपाईँ चाहिँ हामीलाई आफ्नो प्रतिक्रिया पठाउँदै गर्नुहोस् है म तपाईँको प्रतिक्रिया कुरेर बसेकी हुन्छु क्या तपाईँ आफ्नो प्रतिक्रिया फेसबुकमा फेसबुक डट कम स्ल्यास सिएचएिओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो त्यसै गरी एसएचएल मा पठाउन शैली आजको भागमा अभिनय गर्ने कलाकारहरू दुर्गा कार्की आर्यन नियोपाने, कुसल विष्ट अञ्जना कालीकोटे अतुल भट्टराई अश्विन थपलिया विजय सापकोटा र सुदित सापकोटा लगायत लेखिका दुर्गा कार्की साथै नाटकका निर्देशक नवराज बुढाथोकीलाई धन्यवाद दिँदै म नारायणी खाडका आज तपाईँबाट छुट्टिन्छु हरेक हप्ताको सोमबार साँझ सवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे रेडियो नाटक चौबाो सुन्न नभुल्नुहोस् है